सुखेरो नयाँ रहे पढ तिम्रो हर चाहना पूरा हुन्छ मेरो चाहना never will say color king high sambhagamal namaste main gayak anjupant मीर धेरे धेरे धेरे धेरे रेडियो मिरमिले सुनेर सम्पूर्ण श्रोतामा नव वर्ष मेडियो खटक बाजुराले रेडियो मिरमिरे सुनेर बस्नु हुने सम्पूर्ण श्रोताहरूलाई दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछु नमस्ते म गायक तथा सङ्गीतकार भद्र ओली रेडियो मिरमिरे सुनेर बसिरहनुहुने सम्पूर्ण श्रोताबिनहरूलाई नव वर्ष दुई हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछु नमस्ते म तिमल सिन्हा नयाँ वर्ष दुई सालको सम्पूर्ण श्रोता दर्शकहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु नमस्कार म बाबुराजा केसी उज्जवल कृष्ण फिल्मस एन्ड प्रबन्ध निर्देशक रेडियो मिरमिरे सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता महानुभावहरूमा नव वर्ष दुई सालको हार्दिक मङ्गलमय नमस्कार म गीतकार तथा सङ्गीतकार राम खड्का रेडियो मिरमिरे सुनेर बस्नुभएका सम्पूर्ण नेपाली पणहरूमा नव वर्ष दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमा शुभकामना व्यक्त गर्दछु नमस्कार म गायक समित परियार नव वर्ष दुई हजार बहत्तर सालको सुखद उपलक्ष्यमा रेडियो मिनिमिरी सुनेर बस्नुभएका समस्त श्रोताहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु नमस्कार म गायक तथा सङ्गीतकार सागरवि रेडियो मिनिमिरी सुनेर बस्नु सम्पूर्ण श्रोताहरूमा दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु हिन्दमान दा झरिन्छ नमस्ते मरे गडी कृष्ण बाजुरली रेडियो मिर्मिरे सुनिराख्नु भएका सम्पूर्ण श्रोता मान्बाबुहरुलाई नववर्ष 2072 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु आ, नमस्कार म खेमसेञी रेडियो मिलमिर सुनेर बस्नु सम्पूर्ण जन मेरा आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई नव वर्ष दुई हजार बहत्तरको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्न चाहन्छु नमस्कार म कलाकार कुमार राणा मगर रेडियो मिलिमिली मेर सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई दुई हजार बहत्तर सालको हार्दिक मगमलाई शुभकामना व्यक्त गर्न चाहन्छु खुशी छाओस् सब को मनमन में कई रुना नपरोस्ीवन में तथा गायक किशर लामा रेडियो बिरमिरे उनबे खोप्लो चार मेगा हट्स सुनेर बसिगा आदरणीय संगीत प्रेमी मनह में नववर्ष दुई हजार हार्दिक मंगलमय शुभकामना व्यक्त करना चाहिए नमस्ते म लोकतोरी गायक एवं सर्जक ऋषि खड्का रेडियो मिरमिरे उनानब्बे थोप्लो चार मेगा सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु क म कलाकार रमेश बाबु रेडियो मिरमिली सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई नौ वर्ष दुई हजार बहत्तर सालको आर्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु म लोक तथा दोहरी गायक एवं मोड हरि सुन्दास रेडियो सुनेर बसिरहने सम्पूर्ण श्रोताहरूलाई नव वर्ष दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु नमस्कार म लोकगायक महेन्द्र तिमिल सिन्हा यतिखेर सुन्दै हुनुहुन्छ रेडियो मिरुमिरे सम्पूर्ण श्रोताहरूमा दुई सालको हार्दिक मङ्गलमय शुभकामना टक्राउँछु नमस्कार म लय शब्द सङ्कलक तथा गायक लोकेन्द्र कुमार रेडियो मिरिमिरे सुनेर बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा नयाँ वर्ष दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु नमस्कार म लोक दोहरी गायक भीमकुसारी रेडियो मिर्मिरे सुनेर बस्नुभएका सम्पूर्ण महानुभावको लागि नव वर्ष दुई हजार बहत्तरको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु दे म सर्जक देवेन्द्र छेत्री रेडियो मिरमिरी सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूमा नव वर्ष सालको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछु नमस्कार म सर्जक नेत्र आर्याल रेडियो मिरमिरी सुनेर बसिरहनुभएका तमाम आदरणीय श्रोताहरूमा नव वर्ष दुई हजार सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु नमस्कार म गायक तथा नायक मनसुदन थापा मगर रेडियो मिरमिरे सुनेर बसिरहने समस्त श्रोताहरूमा दुई सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु नमस्कार म लोक तथा दोहरी गायक रोशन परियार रेडियो मिर्मिरे सुनेर बस् संपूर्ण श्रोता मित्र नववर्ष दुई हजार बहत्तर साल को हार्दिक मंगलमय शुभकामना व्यक्त करद पाते नमस्कार म नृत्य निर्देशक तथा कलाकार शङ्कर विशी रेडियो मिरमिरे सुनेरेर बस्नु तमाम आदरीय श्रोता मानभावमा नव वर्ष दुई हजार बहत्तरको हार्दिक हार्दिक हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्न चाहन्छु यहाँको यो वर्ष अत्यन्तै सफलताका साथ बितोस् नमस्कार म सारङ्गी बालक धर्म गन्धर्व रेडियो मेरोमिरे सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई नव वर्ष दुई हजार बहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु नमस्कार म गायक विनाय खत्री रेडियो मिरमिरे सुनेर बस्नुहुने तमाम आदरणीय लाखौँ लाख श्रोता मित्रहरूमा म वर्ष दुई हजार बत्तर सालको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछु सर छैनामा भित्र आदमैदेखि तिमीलाई जो छो पार सार थ छैन भित्र